नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुत है कार्यक्रम शुभ बिहानीको यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सर्थ ल्यागहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा रहेर विशेष गरी हामी आजको पञ्चाङ्ग सँगसँगै तशिफुल रेडियो अर्पण एक सौ चार फुल भाँस मेघर्ज बा प्रसारण होने कार्यक्रम के रूपरेखा और तुम पठाउन भाई जन्मदिन के शुभकामना व्यक्त करनेवी जानकारी संगसुंगी आज प्राविधिक मित्र रिजनस आवाज बान कुमार कार्यक्रमको थालन गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी असार उन्तिस गति शनिबार असार शुक्ल पक्ष पञ्चमी तिथि नेपाल सम्बन्ध एघार सत सन् दुई हजार तेह्र जुलाई तेह्र तारिक पञ्चाङ्ग पछिल्ला आगौं राशिफल शुरूमा सि हुने तपाईँका ला लागि सामाजिक सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने खालको समय आएको छ नराम्रो समाचार सुन्नाले मानसिक चिन्ता बढ्ने खालको समय पनि छ तपाईँको लागि केही काम गरिरहनु भएको छ त्यसलाई नै निरन्तरता दिनुहोला मन चञ्चन हुने खालको समय पनि छ धन अलि बढी खर्च हुने खालको समय देखिएको छ मिथुन राशि हुने तपाईँको लागि शरीर एकदम उमङ्ग र फुर्तिलो हुँदै देखिन्छ खेलकुद तथा शारीरिक क्षेत्रतिर तपाईँको रुचि बढ्ने खालको समय छ केही आर्थिक लाभ पनि हुनेछ कर्कट राशि हुने तपाईँको लागि विभिन्न वाहनामा तपाईँको धन खर्च हुँदै खालको समय देखिएको छ कुनै नयाँ काम गर्दा बढी आर्थिक लाभ हुने खालको समय पनि देखिएको छ सिंह राशि हुने तपाईँको लागि यो आजको दिन सामान्य रहेको छ आर्थिक लाभ र भेटघाटमा प्रगति देखिए तापनि मानसिक चिन्ता भने बढी रहनेछ सामाजिक काममा मन जाने खालको समय पनि छ कन्या राशि हुने तपाईँको लागि शरीरमा केही समस्या देखिन सक्छ मिठो खानपिन तथा व्यापार व्यवसायतिर मन जान देखिन्छ धैर्य गर्नु भयो भने राम्रो हुनेछ तपाईँको लागि आजको दिन कुनै पनि कामको तत्काल नतिजा खोज्नु त्यति राम्रो रहेको देखिन्न तपाईँको आफ्नै मित्र सङ्घर्षको विवाद पर्ने खालको समय पनि छ तपाईँको लागि फलदायक समय आएको छ नयाँ कामको लागि सुनौलो अवसर आएको छ सरकारी कामको माध्यमबाट धेरै प्रगति हुनेछ लागिमा एकदम शरीरमा केही नराम्रो समस्या देखिएला नराचार सुन्दा मनै दुखी रहनेछि हुने तपाईँको लागि पुरानो कामलाई निरन्तरता दिनुभयो भने हुने राम्रो हुनेछ अचानक कुनै कुराको कुन निर्णय भने नगर्नुहोला मिठो खानपिन प्राप्त हुने खालको दिन पनि छ कुम्भ राशि हुने तपाईँको लागि अधुरा काम सम्पन्न हुने देखिन्छ पहिला आफ्नो काम हेरी मात्र अर्को काममा सहभागिता दिनुहोला सोचेर अगाडि बढ्नु भयो भने एकदम राम्रो हुने खालको समय पनि छ मीन राशि हुने तपाईँको लागि पेट दुख्ने समस्यालाई सुधाउनेछ खानपिनमा राम्रो ध्यान दिनुभयो भने राम्रो हुनेछ जागिरमा तपाईँको मन तिथि जाने नयाँ कामको अवसर आउने देखिन्छ वास्तव में बारह राशि फल ने भने जसो भाई सही तरीका बाज को दिन में अगर बढ़ोने हमारे काम अगाड़ी भने अवश्य आज को दिन सुबर रहने सँगै प्रस्तुति कार्यक्रम शुभ बिहानी हो यदि प्रसारणमा के कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छन् तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस लगतै आठ बजीसम्म तपाईँले साझा नेपाल सुन्न सक्नुहुनेछ सियाइन बाटो आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगत्तै नेपाल चौतारी सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय हो नेपाल भाँडी समाचारको नेपाल भाँडी समाचार लगत्तु दस बजीसम्म लोक चौतारी सुन्न सक्नुहुनेछ टप टेन रहेको छ लोक चौतारी टप टेन सुन्न सक्नुहुनेछ त्यसै गरी दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगत्तु एघार बजीसम्म एक सुनखोट सागरको साथमा सुन्न सक्नुहुनेछ र एघार बजेको समय हो त अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले हामीलाई बाह्र बजीसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपालवाणी समाचारको र नेपालवाणी समाचार लगत्तै तपाईँले एक बजीसम्म साथीसँग मनका कुरा सुन्न सक्नुहुँदैछ इकोल एक्सिस पाठ हो त्यसै गरी एक बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै दुई बजीसम्म पब ग्यालरी सुन्न सक्नुहुनेछ राजन दिलको साथमा आसिया होम डेकोले प्रायोजन गरेको छ दुई बजेको समय हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तपाईँले तिन बजीसम्म अर्पण समर्पण सम सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा तिन बजेको समय हो नेपालमाडी समाचारको नेपालमाडी समाचार लगत्तै चार बजीसम्म तपाईँले दुनियाँ के दुनियाँ रेडियो अडियोबाट सुन्न सक्नुहुनेछ चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले लोकागान सुन्न सक्नुहुनेछ दिपेन्द्र सिंहको साथमा पाँच बजेको समय हो अर्पण बोलेचिन अर्पण बोलेचिन लगतै पाँच तिसदेखि छ बजीसम्म मिडिया एक्सनको तपाईँ सारा कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ छ बजेको समय हो नेपालवाणी समाचारको नेपालमाणी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण सुभाषा सौभाग्य वस्त्रालयले प्रायोजन गरेको छ सात बजे सात बजेको समय हो सिआइएन सज खबरको आठ बजेको समय हो नेपालवाणी समाचार आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा र बिबिसी नेपाली सभा लगती प्रेम पल दस बजीसम्म सुभाषको साथमा सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल आइफएम समाचार र नेपाल आइफएम समाचार लगती एघार बजीसम्म खुलधुली डट सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट मैले बिहान चार बजीसम्म विश्राम लिनेछौँ बेलु बिहान चार बजी तपाईँको साथमा भगवत गीता पर्व सुनबाराना सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि पाँच पच्चिससम्म तपाईँले प्रभात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय हो श्री आयन सय खबरको छत्तिसदेखि सात बजीसम्म तपाईँले बाँडी बहोस् सात बजेको समय हो अर्पण समाचार र अर्पण समाचार लगतै सो बिहानको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ यिनै बिबी जानकारी सँगसँगै आजलाई पनि कार्यक्रमबाट विधा माग्ने बेला भएको छु सुन्य सात दिनको तपाईँलाई धन्यवाद छु र आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै धन्यवाद दिँदै धेरै धेरै शुभकामना व्यक्त गर्दै प्राविधिक मित्र रहिजनलाई धन्यवाद दिँदै प्रस्तुतिबाट समाज चाहन्छु नमस्कार